नमस्कार नमस्कार नमस्कार सबैजनालाई नमस्कार गरे है चौतारीमा टुप्लुक्क आइपुगे हजुर हो अब खोइ नाति आइपुगे होइनन् कतातिर गाऊन् अब आउँदै होला नि बाटोतिर कि कसो राजनाति र नमस्कार राजनातिलाई पनि है र राजनातिर मुसुकको मुस्केरा हजुर बसेर आज टुप्लुक्क आइपुगेछन् कन्थन मन्थन गर्न भनेर त्यो मुसुकको हाँसिरासन गाएर धेरै अटपन एक सय चार पाँच मेगा ठुलो बनाउँ कान्छ सुन्नुपर्छ यो चौतारीसम्म मन गरे है फेर बहुत थे बहुत थे अब फेरि त्यो त मात्रै सुनेर हुँदैन के त हजुर बालु सुन्नु पर्यो होइन अनि मिठो मिठो गीत पनि बच्छ कि बस्दैन अब बच्छ भन्दैछन् क्यारी अब उखान टुकाको रमाइलो खेल खेल्छौँ हामी कार्यक्रम अर्पणको चौतारीमा राजा नाति बाहिर आउँदै हुनुहुन्छ बिस्तारै हजुरबा म चाहिँ बिस्तारै आउँछु अब के गर्ने हजुरबा कहिले काहीँ एक्लै पनि हिँड्नु पर्छ अगाडि जाँदै गर्नु भने आयो अब यी अब पानी पर्दा छन् बाहिर होइन अब पानी पर्दाख्दाखेरि रे, अब ऱ्याङकोट स्याङ्कुरट बोकियो बोकेका छन् कुनै उनले अब यो नाति भिजेर पो कि यो नाति बुड्के अब थाहा छैन एकछिन पछि आएपछि अब तपाईँलाई म बताउँछु है अब सुन्या सपन्न पाँच तिसठी तिन सय बत्तिस अनि पाँच तिसठी तिन सय तेत्तिसको बाटो भएर मेरो नाता नातिनी बाहिरबाट आउनु पर्ने हुन्छ अनि बाहिरबाट चाहिँ भित्र हजुरबा भने चाहिँ राजनातिले पठाउनुहुन्छ कि कसो हो राजनाथी होइन भने है के हो खोइ अब देखाएन नि त आउनुसँग हजुरबाको आँखा अलिक कमजोर छ कि राजनाथी खोइ हातौँ हात पऱ्यो नि त ए ए हुन्छ हुन्छ भन्दैछ नि क्या त्यो अब बाहिरबाट आउनुहोस् सज पहिलाकै गोरेटो क्या रे राजनाथी नयाँ गोरेटो बनिखा त कुनै छैन गाह्रो पुरानै गऱ्यो त शून्य छप्पन्न पाँतिसठी तिन सय बत्तिस अनि पाँतिसठी तिन सय तेत्तिसको बाटो उखान टुक्कको खेल खेल्छौँ हामी खेल अनि सँगसँगै मनोकामना फेन्सी स्टोरको तर्फबाट तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ उखान मिलाउने नाति अथवा नातिनाबाट चाहिँ एकजनालाई हामी पुरस्कार को व्यवस्था करोला प्रथा द्वारा मिलाऊन हूं मध्य बा एकजंड पुरस्कार टक्क ला जित् सकून ये पुरस्कार को व्यवस्था राजनाती होना अरे राज्य सोच ताराइन अब हाजीदू भाई भादी हाई मनोकाम फैंस स्टोर ने पुरस्कार को व्यवस्था करते नगर दुई हाई स्कूल रोड में रहे कि नाती हो भन्दैछन् ग्यारी उक्तबाट अब नातिने पछाडि बिहा पनि काई कहाँ किन्या हुन् मन गाउने फेन्सिङ हो कति किन्या हुन् एक रुपियाँमा ल हेर हेर एक रुपियाँमा अहिले झोला आउँदैन हेरेर कान्थ्यो हाम्रो पालो त एक रुपियाँमा भने एक मोरमा आउँथ्यो एक सय पनि आउँथ्यो हाम्रो पालो है अब नातिको पालोमा त अहिले त चार झोला पाउँदैन अरे भन्दै थियो अस्ति मलाई राजा नातिले हेर्नुहोस् हजुरबा अब कलेज जानु पर्यो अब ब्याग किन्नु पऱ्यो भनेर यसो पसलमा छिरेको अब झोलालाई त आठ सय नौ सय भन्दो कति पऱ्यो हजुरबा भन्दै थियो कि नाति अब यो राजा नातिलाई मैले भनेँ हेर हाम्रो पालन त भैँसी पनि मोरमा एक मोरमा किन्नु पाइन्थ्यो हेर कस्तो अचम्मक छ यो नाति औ यो अहिलेको जमानामा त हँडोपालामा चाहिँ हजुरआम्लो सर्द लाएर चाहिँ बाजो बजाएर डोलीमा टक्क राखेर ल्याउने बेलामा हेर त्यो बेलामा भोजको तयारी पनि हुन्छ आज आजभोलि पनि भोज त हुन्छ नै यो भोज गर्ने बेलामा चाहिँ यो दुई सयमा मेरोमा हेरेर खान्छ दुई सयमा चाहिँ एउटा भैँसी किनेर आगे आगे है यो भोज गराउनलाई त्यो भोज गर्न टक्क लाएर चाहिँ सबैजनालाई खुवाउनुको निम्ति दुई सयमा भैँसी किनेर ल्याउनु पाइन्थ्यो अब एक मरको होइन मासु बोक्नु पऱ्यो भने त डोकोमा बोक्नु पर्ने अरे कान्छ हाम्रो यो डोकोमा मासु टक्क लाएर चाहिँ बोक्नु पर्थ्यो अहिले पालामा हेरेर हजार रुपियाँको मासु प्लास्टिकमा पनि अट्दैन अरे अब गाह्रो पो छ त है यो के भन्छ पाँच रुपियाँ दस रुपियाँ पर्छ यो एक किलो प्लास्टिकमा टक्क पनि आयो भने गाह्रो पर्छ अरे हाम्रो पालामा त भारी अब नाम्रो टक्क हालेर चाहिँ बोक्नु पर्ने हेर कस्तो विरम्बना छ अहिले है अब नुन बोक्न पनि हामी थोरीसम्म जान्थ्यौँ हेर यो थोरीतिर जान्थ्यौँ नुन बोक्न यो सात दिनसम्म हिँडेर काठमाडौँ जान्थ्यौँ अहिले त सर पन्ध्र मिनट पुग्छ अरे कि पन्ध्र मिनट भने आऊ कि पच्चिस मिनट भने यो पिलेन भन्छ के भन्छ खान्छु यो पिलेन रहे है पिलेन पिलेन भने चाहिँ यो आकाशमा उड्ने चरा यो आकाशमा उठ्ने चरा जस्तै अब चरा भन्छन् क्यारे मैले त देखे आएन बुढेसकार लगायो मान्छे अब कता हेरेर जाने भयो र खोइ कुन्नी अब राजानाथी राजानातिले यसो ल हजुर बुवा अब यो पिलेन भन्ने यो आकाशमा उठ्ने चरा चाहिँ चढ्न जानु पर्यो भन्नुहुन्छ भने चाहिँ गैँलाई क्या अरे अब नातिहरूकै भर परेर बसेका चाहिँ हेर्नु पर्यो यो अब यो मरेर लानु केसर यो बाँचुनजेलसम्म चाहिँ यो पिलेन चाहिँ चढ्नुपर्छ है भन्ने चाहिँ मेरो हृदयदेखि भइरहेको छ नातिहरूले पनि अनुरोध गरिरहेको थियो अब नातिहरूले कहिले लाने कुन्ने होइन अब अहिले नजाने दसैँ तासमा जाने कि अहिले यो पानी पर्छ होइन यो माथि त्यति गाडाङ गुडुङ भयो भने अलिकति मौसम चेन्ज भइरहेछ यो मौसम चेन्ज भएपछि फेरि यो हौजा चाँडो उड्दैन यो आकाश मुडे चरालाई पनि समस्या पर्छ कि पखेर भान्चिहाल्नु भएर फेरि यो चरा उड्नु सक्दैन होइन नाति हो भनेर चाहिँ नातिले फकाउँदै थियो मलाई अब शून्य छप्पन्न अभी पैंतीस सर्टी तीन सौ तैत्तीस को बाटो भर में तब आख अब मनिकाने फैंस स्टोर जन नगर दे हाई स्कूल रोड में रहे यदि तबला स्कूल बोर्डिंग का जूता चप्पल ब्याग साथ स्वदेशमा विदेशमा भनेको रेडिमेड कपडाहरू चाहिएको छ भने पनि तपाईँले सम्झनै पर्ने नाम कामना फेन्सी स्टोर सँगसँगै मकालो अनि बिएफडियर हिल सुज मकालो सुज यस्तै यस्तै सुजहरू चाहिँ सबै पाइने ठाउँ भनेकै मनोकामना फेन्सी स्टोर है नाति नातना हो ना अनि सम्झनु पर्छ त्यहाँनिर चाहिँ गएर अब त्यहाँनिर गएर चक्क लाएर किनेर चाहिँ सर्कल लागेको चाहिँ एक वर्ष दुई वर्ष जत्तिकै हाल्छ नि बिएफडियर हिल सुज भने चाहिँ अब हजुर पनि लाउनु लाइरहेको छ हेर बुढेसकार लाएपछि के के लाग्छन् लाग्छ हेर बुढेस्कार लाएपछि बच्चाको पना सम्झिरहेछ पाल है गान्छ हेर यो बुढेसकार लायो होइन पहिलो पहिलो हेर हामी सँगै गुच्चे खेलेको साथीहरू भेट्ने बेलामा कि गान्छु है कस्तो रमाइलो हुन्छन् अब यस्तै यस्तै कुरा गन्ठन मन्ठन यो चौकादेखि बसेर कति गर्ने हो र अब एकैछिन एउटै गीत बजिरहेको भने सुनेको थिएँ रेडियो अर्पन गान्छ हेर त रेडियो खोलिहाल्यो त गान्छ सुनौ है ठुलो पारे खोला छड़ा परल को आगो चाचुने कूरा बिर्स आगमण करोरी ला जीवन एक अल्लाह देखे पूरा बुझन समझनी समझिनी छोरी पठाइत बर्तव में माहौल मिला समझिनी समझिनी छोरी पठाइतू बर्तव में माहौल इजो पात फोजे सुबह को हाथ आड़ा हाने फूढ़ा हान् फर्क दीना धंदा नमा को रहू रात को नाती खुटा भे तुत्ता का नाती आमा तीन नमा बी बुहारी चाहिए बुहारी मेरी सुन्ने समझिनी समझिनी छोरी पढ़ाई वार्ता हुने महल मिलाइ मिलाई ने, समझनी छोरी पठाई देव, की दे नातीोरी को झगड़ा मिलाई देव भन्ने गीत चाहिँ यस्तो मजाले सुने हेर म चाहिँ चौतारीमा नाचेर बसिरहेको खान्छु अब चौकारी नाच्नुभयो कि भएन रात नातिले त भन्ने परेन धनी कट्टु खती गरेर नाच रात नाति हेर नाचिएको फेरि उफ्रियाउन् कति धेरै नाच्न जाने मेरो कान्छेले कम्पल पनि पिटिक पिटिक पिटिक पिटिक लगाएर भाँचे खान गा अरे अब रात नाति चाहिँ उताबाट आउँदैछन्डी बाटोतिर अब बाइक बिग्रियो हेर आज भयो पानी परेर समस्या रेङ्कोट पनि छुटेछ भनेर फोन गरेँ मलाई हेर अब चौतारीमा यस्तो थी थी फोन उठाउँ भनेर गरेर त फोनै ल्याएन छ कस्तो बिरुवामा नआएछ अब रात नातिलाई चाहिँ फोन गरेर भनिहाल्दैछ होइन के कसो नाति अब भनिहा अब अर्को नाति आ हो हामीसँग बाहिरबाट आउँदै हो अब राजा नातिको भाग अर्को नाति आउँदैछ अरे एकछिन बसी नाति आइपुग्दाखेरि क्यारे पक्कै अब शून्य छप्पन्न पाँतिसठी तिन सय बत्तिस अनि पाँतिसठी तिन सय तेत्तिसको बाटो हुँदै ते आउनु होला मैले दिपेन्द्र नातिलाई पनि बोला है नाति आज त है अब राजन नाति नआएपछि ना हजुरबा एक्लै हुन्छ अनि दिपेन्द्र नातिलाई बोलाएको छु दिपेन्द्र नाति कता जानु हो ल है हजुरबा नमस्कार नमस्कार नमस्कार दर्शन गरेँ हजुरबा दर्शन दर्शन कान्छु दर्शन के छ खबर ठिकै छ हजुरबा के छ र यस्तै हजुरबाले यसो भेटघाट गरौँ भनेर आएको नि त हजुरबा के छ हजुरबा खबर अब हेर ठिकै छ नाति ठिकै छ राजा नातिले धोका दियो आज मलाई हेर अँ सधैँ यहाँसम्म डोहोऱ्याएर ल्याउने आज चाहिँ डोर्याएन भने हेरेर कान्छु म एक्लै आएको अब के गर्ने यस्तै छ अब बुढेस ताल सबैले हेर्थ्यो कि अब कान्छु अँ कान्छु त ल होइन हजुरबा त्यस्तो होइन के त्यस्तो होइन आज चाहिँ एकदमै काम पऱ्यो अरे हाम्रो राजनको होइन त्यही भएर चाहिँ राजाले हजुरबा एक्लै छ छिटो छिटो जानु पऱ्यो चौतारोसम्म भनेर चाहिँ मलाई लखटेर पठायो त ठु हजुरबा है त्यही भएर पनि तपाईँलाई भेटघाट गरौँ हजुरबासँगै गन्थन मन्थन गरौँ भनेर आएको आज चाहिँ र सुन्या सपना पाँच त्रिसठी अनि पाँच त्रिसठी तिन बाटो ठुलोबा हजुरबा हाम्रो यो के भन्छ चौतारीसम्म आउने हो हजुरबा अनि हो यही बाटै हो यही बाटै हो ल कै कसरी थाहा पाएको भर्खर आएको नातिलाई चिठो बाटो टक्कै थाहा रहेछ कस्तो मान्छे रहेछ यो ट्यालेन्ट भन्छन् क्या उनीहरू नाति पनि हजुरबारसँग अस्तिर चाहिँ झुन्डेर चाहिँ कोर्टमा झुन्डेर हजुरबा यो चौटारोसम्म मलाई पनि लानु पऱ्यो म पनि आउँछु ओ भनेर चाहिँ भनिरहेको थिएँ त्यहाँबाट ल्याएको चाहिँ थिएन आज चाहिँ भागेरै आएछ राजा नातिले उठिनेरै आइपुग्यो त ल धन्यवाद नाति अब आज चाहिँ मलाई डोऱ्याएरै घरसम्म चाहिँ लाने मेरो नि हाजुरबा आज म आएपछि त मैले लानु पऱ्यो नि त हजुरबालाई पुर्याउनु पऱ्यो हजुरबालाई अब यसो खाने खिलाउने काम अब म गर्छु अब राजा नातिको भर नगर हेर्नुहोस् लुबा म आफै गर्छु नि त तपाईँले अब त्यसो भने त हुन्छौ मेरो प्यारो नातिले त्यसो नभने आहा मेरो नातिले कम माया गर्छौ मलाई मा अब तिमी भने हेर थोरै माया गर्ने पऱ्यो भने लात्तले हान्ने खालको पऱ्यो तिमी मलाई यो हजुरबा पनि के के बोल्यो के बलचन, के बोल्यो यस्तो बल्ल तल हजुरबालाई भेटौँ भनेर चाहिँ भ्याइ नभ्याइकन आएको हेर स्कुल पनि नगाइकन यो हजुरबाले चाहिँ भेट्नुपर्छ आज राजन दाईले चाहिँ मलाई जाऊ भनेर चाहिँ पठायो त्यो भागानी राजुझन यो बुढो पनि के के बोल्छन् के के बोल्छन् अनि त्यसो भयो ल धन्यवाद फेरि पनि अब तिमी पढ्नुपर्छ त्यही भएर भने हजुरबाको पछि हिँडेर खुद्याग बनेर मात्रै हुन्छ पढ्नु पऱ्यो नि त राम्रो ठुलो मान्छे बढ्नुपर्छ होइन राज नाति रातनातिले पनि हो भन्दैछन् तिमी पढ्ने नपुग्ने पहिला भन्दा त पढ्ने त पढ्ने नै हजुर न नपढेर त अब ठुलो मान्छे त नभइला तपाईँको आशीर्वादले गर्दा ठुलो मान्छे बन्नु पऱ्यो नि होइन र रा, राज हो भन्दैछन् ग्यारे राजले पनि शून्य सप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तिन सय बाटो भएर तपाईँ पनि आउनुहोस् तपाईँलाई साथ दिनको लागि आज म पनि छु हजुर बाबा पनि सँगै हुनुहुन्छ मनका फेन्सी स्टोरको तर्फबाट पनि आकर्षक पुरस्कार जित्नुहुनेछ तपाईँले मनका फेन्सी स्टोर चाहिँ रत्नगर दुई हाई स्कुल रोडमा रहेको छ शून्य अनि पाँच त्रिसठी बाटो भएर तपाईँ आउनुहोस् अनि रमाइलो उखान टुक्काको खेल खेल्नुहुने हुन सक्नुहुनेछ खेल्न सक्नुहुनेछ हजुरबाै आज म छु तपाईँसँगै राजन नाति चाहिँ अलिकति पछाडि पर्नु भएको छ आज है आउनु भएको छैन कामको व्यस्तताले गर्दा तपाईँलाई साथ दिन म दिपेन्द्र आएको छु हजुरबा पनि सँगै हुनुहुन्छ कोही साथी आउने तर्खर गरिराख्नु भएको छ हजुरबा अब भनौँ किन तिमी मात्रै बोला भनेर छोडे कि तिमी भर्खर आएको नाति त्यही भएर नि अब तिमी एकै बोल्ने हुँदैन त्यसो भनेर कहाँ हुन्छ र हजुरबा फेरि हाम्रो साथीहरू चाहिँ तपाईँको नाति नातिना सबै रिसाउनुहुन्छ नि त म एक्लै बोलिराख्नुभयो भने हजुरबालाई भेट्न आएको फेरि नातिलाई मात्रै ति हजुरबाको नि कस्तो खालको यो दिपेन्दा त भनेर भन्यो भने फेरि बर्बाद हुन्छ नि त हजुरबा कसो त्यो त हो ल उसो भए फेरि गोर्या त है त हुन्छ हजुरबा हुन्छ ल दोहोऱ्याइदिनुहोस् त कुन कुनको रेटु भएर आउने र दुइटोको रेटो भनिदिनुहोस् त सुन्ने सपन्न पाँतिसठी तिन सय बत्तिस अनि पाँचतिसठी तिन सय तेत्तिस ल अब बाहिर कोही आएको जस्तो छ अब खोइ ढा धोकी धकधक धक गरिरहेछन् राजनातिले पनि हो बाहिरभित्र पठाउँदैछु है हजुर भए कोही नाति नाति नआउनु भएको छ भनिरहेको छ क्यारी स्वागत गर्नुपर्छ होला है नाति ल उहाँलाई स्वागत गरौँ है त हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो शान्ति तामाङ देउराटबाट के छ नातिने खबर ठिकै छ खाजा खाए कि नै खानु भएको छैन के गर्दै हुनुहुन्छ आजभोलि तपाईँ ए भनेपछि दान्त गरेर भ्याउनु भयो नातिनीले ओहो हजुर बलाई खबर है गरेन त किन यस्तो यसो अलिक छेउमा आएर चाहिँ यसो बियो राख्ने काम भए पनि गर्न सहभाव गर्नु पायो हो कति आनन्द हुन्थ्यो म त्यही बेला हेरेर कान्छी हो त्यो त हो अब नातिनीले धेरै मागेको थियो नि त फेरि मलाई त्यही भएर पनि हजुरबालाई किन दुःख दिने भनेको कि कसो हो नि है लम आउनु भएको छ उखान टुकोतिरै त है उखान टुक्कको म यो पछाडिको भाग भन्छु को भाग चाहिँ नाचिने भन्नुपर्छ है त पछाडिको भाग चाहिँ छ घिउसित खानु बुझ्नु भएको छ यो घिउसित खानु अरे पछाडिको भाग, <laughs> भाग अगाडिको भाग के होला शान्तिजी यो पछाडिको भाग चाहिँ हजुर हजुरबुवाले तपाईँलाई सोद्धै हुनुहुन्छ घिउसित खानु अरे अगाडिको भाग चाहिँ के होला यो बुझ्नु भएन है अन्त उसी उयो टुतिने नातिने अन्त अर्को हत्या टक्किना गराउने है त ल बिस्तारै जाउँ बाबा बिस्तारै ल नातिनी आउनु भएको शान्ति नातिनी देउघाटबाट आउनुभएको थियो ग्यादे ओ दिपेन्द्र नाति अब तिमी किन नबोल्यो के किन नबोल्यो बोलिरहेको त छो नि हजुरबा तपाईँ पनि कस्तो बोलिरहेको छु बोलिरहेको आएर यसो कुराकानी गरिरहेको छु गन्थन मन्थन गरिरहेको अब तपाईँको नाति तपाईँको नातिलाई तपाईँलाई भेट्न आउनु अनि तपाईँ बोलेन भने अनि म मात्रै बोलेर हुन्छ र अँ त्यो त हो ल हेरिदि आउनु भएको कोही साथी आउनु भएको थियो अनि तिमी स्वागत गर्दा त ल हजुर नमस्कार नमस्ते कहाँदेखिको बोल्नु भयो हजुर रमन वाग्ले है नाति वाँ वाँ है बाई बाई आथ, के छ नाति खबर अनि खा भइक भएन भइसक्यो मेरो त कहाँ हुन्छ नाति यो चौतारोसम्म आएको छ चौतारोबाट सार्केर खान जाने अब घर अनि हाम्रो रमनजी नातिले के गर्नुहुन्छ अरे पदमपुरबाट आउनु भयो है कतिमा पढ्दैछ नाति टेन पढाइको हप्ता चल्दैछ एकदम राम्रो छ भने पछि पढ एकदम राम्रो छ है रमनजीको अनि उखान टुका खेल खेलाउनु भएको छ हजुरबाको बानी छ फेरि उखान टुका सोध्ने है पछाडिको भाग चाहिँ हजुरबाले सोधिरहनु भएको छ अघि पनि एकजना साथी आउनु भएको थियो साथीले मिलाउनु भएन त्यही प्रश्न चाहिँ हजुरबाले तपाईँलाई दोहोऱ्याउँदै हुनुहुन्छ है त यो पछाडिको भाग के छ सिता खानु रे नाति ल के होला यस्तो चिज घिउसित पछाडिको आधी आउँछ घिउ सिता खानु होइन यो अगाडि बाँकी भएको थियो के होला मनको लड्डु फाइनल जवाबको मिल्यो जस्तो लाग्यो तपाईँलाई होला है ल कम्प्युटरलाई सोध्छौ है त म नाति जवाब लौटनी ट्याक्कै मिल्यो र मन नाति ट्याक्कै मिल्यो कति जान्ने उनकुन्ने अनि पहिलोचोटि आउनुभयो ट्याक्कै मिलाउनु भयो माया चाहिँ नमार्नु फेरि आउँदै गर्नु सुतिन्थ्यो है त हुन्छ नमस्ते जमन नाति आउनुभएको थियो पदमपुरबाट हजुरबा हजुर किन करा फेरि हेर्नु कति ठुलो ठुलो सोले आज हजुरबा भेटेर चाहिँ मख बजे बोलेको थियो त्यस्तो त्यसको बाजे बनाउने हजुरबा आफै थियो होइन नाति अब तपाईँले त्यस्तो भन्नुहुन्छ भने मैले के भनौँ होइन राज राजले चाहिँ उतापट्टिबाट इसारो गर्दै हुनुहुन्छ हजुरबुवा कोही साथी आइसक्नु भएको छ फेरि पनि उहाँलाई स्वागत गर्नुपर्छ भन्दै हुनुहुन्छ उताबाट मनोकामना फेन्सी स्टोर्सको तर्फबाट तपाईँले पुरस्कार पनि जित्न सक्नुहुनेछ र पुरस्कारको लागि भने तपाईँले हजुरबुवाले सोध्नु भएको उखान टुको चाहिँ टक्क लाएर मिलाउनुपर्छ कसो हजुरबुवा होइ कान्छौ किन तिमी त्यस्तो चिच्याएर आएको हेर यो यसले चाहिँ घिउ चाहिँ धेरै खाएरै आएको जस्तो छ अघि एउटा को खानु कसो खो ट्याक्कै मिलाएको जस्तो छ हेर राति फेरि मसक्क मस्केको शून्य छपन्न अनि पाँचीय साठी तिन बाटो भएर तपाईँ आउन सक्नुहुनेछ मलाई कान फेन्सी स्टोर्स हाई स्कुल रोडमा रहेको छ यो बाटो भएर चाहिँ आउनु होला यो हजुरबा पनि कत्ति करा हो कत्ति करा आउन म पनि बोल्छु नि हजुरबा यो रेडियो नबोलि कति भाषा म पनि बोल्छु हजुरबा यो चौतारीबाट चाहिँ कति साथीहरूसँग भेटघाट हुँदो रहेछ म पनि बोल्छु म पनि बोल्छु कति गएर त्यस्तो बाजी अलिक झाप्पट लगाएर चाहिँ यसको गालामा मैले होइन यो कति गएर यो के भन्थ्यो यो के के भन्थ्यो मैले बिर्स्यो अब यो पर्यटन जाने बेलामा सुकिया थिएँ त्यो पनि बिर्स्यो अब बिर्सिनु त परिहाल्यो नि हजुरबा अब बिर्सिएन भने त फेरि हजुरबाको हातमा लौरी छ लौरी ल्याङ्गा हान्यो भने फेरि म बर्बाद हुन्छु फेरि कै साथी आउनु भएको हजुरबा म स्वागत गर्छु है त लड स्वागत गर अजूर नमस्कार, नमस्कार। को कहाँदेखिको बोल्नु भाजुर चण्डी शुभ नाम लोक, गुरु। लोक गुरु। के हो अनि नाति के गर्नुहुन्छ यतिकै बस्ने हो है खाजा खायो कि नै थाहा छैन कति खाएर त खाने हुन् प्रोग्राम सकिएर भनेपछि धेरै माया गर्छ हजुरबालाई है अनि लोक गुरुङ नाति बोल्नु भएको थियो चन्दी भन्ज्याङबाट भनिक थिए है अनि लोकजी अब हजुरबाको बानी तपाईँलाई थाहा छ पक्कै पनि है अब एउटै उखान टुक चाहिँ झाप्पै थाप्नुहुन्छ कि हजुरबाले तपाईँलाई अब हजुरबाले थापेको उखान चाहिँ आज मिलाएर जानुपर्छ है हजुर नाति सोध्थ्यो है त म पछाडिको भाग छ परालको आगो अगाडिको भाग थियो लोक्ने सास्को झगडा परालको आगो आगोनल जवाब नातिको लौसी भए म कम्प्युटरलाई सोध्थ है त ल कम्प्युटरले के भन्छ सोधौँ है नौ त नि कति जाने मेरो नाति पनि टक्कै मिलाएर चाहिँ जानुभयो है अब यो असारको बेला भनौँ भने साउन लागेको छु कि चार गते पुगेछ अब पानी पनि सिमसिम पानी झरी अब कति आएर बर्सिने हो भन्ने कुरै थाहा हुन्न अब यस्तो बेलामा तपाईँ हिँडिराख्नु भएको छातो चाहिँ बग्न नबिर्सिनुहोस् अब छातो भएन भने ऱ्याङ्कड हुन्छ कि यो पार्टीहरू घुमको चलन छ हेर नाति अब घुमको चलन भन्नुभयो फेरि हजुरबाले हेर हजुरबा हेर्नुहोस् सुन्नुहोस् अब घुमको बारेमा चाहिँ तपाईँलाई धेरै थाहा छ यो घुम कस्तो हुन्छ भनिदिनुहोस् त घुम भने छाता जस्तो हुँदैन घर जस्तो हुन्छ ठुलो हुन्छ बुझिस् बुझेँ हजुरबा बुझेँ अब यो हजुरबाले एकदमै मलाई चाहिँ अब किन माया गर्नुहुन्न खाली करा करा करा कै राजन नातिलाई मात्र कति माया गरे मलाई पनि यसो माया गर्नुहोस् न हजुरबा त्यसो भनेर हुन्छ हेर हजुरबालाई माया गर्नेलाई जसरी माया गर्छ हजुरबा त्यसरी माया गर्छ जस्तोलाई त्यस्तै खोइ कुनिलाई केलाई भनिहाल्छ उखान टुक जस्तै हेर अब राजा नातिले मलाई यसो आँखा पनि बनाइदिने कान बिग्रे कान पनि बिग्रिदिने ए बिग्रिदिने होइन फेरि बनाइदियो भने खोज्या अनि त्यसपछि गएर मेरो नाक बिग्रियो भने नाक पनि बनाइदिने दाँत बिग्रियो भने दाँत पनि बिग्रियो अनि तिमी त भर्खरै त पढिरहने भएको दसमा पढ्दैछ अब तिमी बिस्तारै पढ भनेर नि त हजुरबाको सिको गर्नु त पर्छ हजुरबाको आशीर्वाद दिँदैछ अब तिमी धुक्क भएर बसिन्छ हुँदैन हुन्छ हजुरबा हुन्छ हजुर हुन्छ तपाईँको जो आज्ञा भन्यो जस्तो हजुरबा है अब रानाथी एउटै गीत सुनौँ अब यो रेडियो अर्पण गीत आउँछ कि यो रेडियो बजाउँदैन यो राजनाथीले यो पछाडि बसेर चाहिँ एउटा गीत सुन्नु पर्ला जस्तो लागेको छ अब एउटा गीत फेरि बजी जस्तो लाग्यो रेडियो अर्पण एक सय चार पाँचमी गाडमा इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि गीत चाहिँ बजिराखेको छ जस्तो लाग्यो अब रेडियो चाहिँ ठुलो भलो बनाएर सुनौँ है राजनाथी ल चराने मरे पी डे मई हो गपुर लगाने होना बिंदी न ट भाट भाटे ना है मरस भन्दा उल्टे जिस जो फरी आता पीर से चौवं तीरियाड़ी कुटो क भेफु बाट, करा कराउने कामै कराउने घरमा त करायो करायो चौतारामा आयो करा कराई गर्थे बाबा बाबा यो कति कराउनु छ क्या विपेन्द्र नाथी अब कराएन ना भने त हजुरबाले दिएको आशिषै लाग्दैन हजुरबा त्यही भएर करान्त अब राजनातिले के भन्दै उता हेर्नुहोस् त सुन्नुहोस् त ओ राजनाति के भन्ने हुन् ल विदा माग्नुपर्छ भन्दैछन् क्यारी ल अब हामी बिदा माग्ने तर्खर गरिराखेका छौँ आज जम्मा जम्मी तिनजना साथीहरूको सहभागिता रहेको थियो हजुरबाट शान्ति तामाङ आउनुभएको थियो देवघाटबाट रमान वाकले पदमपुरबाट र लोक गुरुङ चण्डी भन्ज्याङबाट आउनुभएको थियो यो तिनजना साथीहरूमध्येबाट चाहिँ एकजनाले दुई मिलाउन सक्नु भएन दुईजनाले चाहिँ टक्कै मिलाउनु भएको छ है हजुरबा यो पदमपुरबाट आउनु आउने साथी रमन वाग्ले अनि त्यसपछि लोकगुरुङ चण्डी भन्ज्याङबाट आउनु भएको थियो दुवैजनाले मिलाउनु भएको चाहिँ एकजनालाई गोला प्रथा बनाउनुपर्छ है हजुरबा हो गोलोक प्रथाप बनाउनुपर्छ र यो गोलो प्रथाव बनाउँदै गर्दाखेरि चाहिँ एउटा अर्को गीत सुन्नुपर्छ हजार नाति है यो गीत सुन्दै गर्ने अनि त्यसपछि गोलो प्रसाद टक्क चाहिँ आएर चाहिँ आजको चाहिँ विजेताको नाम भन्नुपर्छ विजेताले पाउनुहुनेछ मन कानुन फिन्सी स्टोर्सबाट एउटा आकर्षक पुरस्कार यदि तपाईँलाई बोर्डिङ स्कुलका जुत्ता चप्पल र लेडिज ब्याग होइन ब्रान्डेड कपडाहरू रेडिमेड कपडाहरू फेसन कपडाहरू चाहिएको छ जुत्ता चप्पल चाहिएको छ भने एकपटक सम्झिनै पर्ने मल कान फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोडमा रहेको छ फोन नम्बर शून्य र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे र प्रपा रमेश लोभानी नाची हुनुहुन्छ एकैछिन म एउटा गीत सुन्छु नाता नातिनी हो अनि त्यसपछि आजको को नाति को नातिना चाहिँ विजेता भए चाहिँ लिएर उपस्थित हुन्छ है गभग अंत तीस अब भी छुट्टी पर्च हज को विजेता भग को नावली मैं हजूबाबाब को हाथ में थमाइस हजूरबाबा ये गोलाक खोल न योग गोलमा परेको आजको नाम चण्डी भन्ड्याङबाट आउनुभएको थियो मेरो नाति लोकगुरुङ तपाईँले जित्नुभएको छ मनोकान फेन्स स्पोर्ट्सको तर्फबाट एउटा आकर्षक पुरस्कार पुरस्कारको लागि तपाईँ एक हप्ताभित्रमा आफ्नो आइडेन्टिटी कार्डको फोटोकपीसहित का पर चाहिँ परिचय पत्रको फोटोकपीसहित देवी अर्पणको कार्यालयमा सम्पर्क गरेर चाहिँ आफ्नो पुरस्कार चाहिँ लिनु भने चाहिँ एकदमै अनुरोध गर्छु र यति दिन सुनेर साथ दिनुभयो र सम्पर्कमा आउनुहुने सबै नाता नातिनी सबैजनालाई सुनेर साथ दिनुहुने हजुरहरूलाई सम्झेर मिस कल गर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र इन्टरनेटमा रेडियोमा सबै ठाउँमा सुनेर साथ दिनुहुने मेरा प्यारा प्यारा नाति नातिना सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु विशेष धन्यवाद हाम्रो यो आवाजलाई तपाईँको दिदी हो सेसम्म पुर्याउन साथ दिने वेर नाति राज नाति हँसिलो थतिलो नाति हुनुहुन्थ्यो क्या अरे नातिलाई धेरै धेरै धन्यवाद दिन्छु र मनकामना फ्यान्सी यस्तोलाई पनि पुनः एकपटक धेरै धेरै धन्यवाद दिँदै यो हजुरबा कति बोल्यो कि मलाई चाहिँ बोल्नै नदिने कि कस्तो खालको हजुरबा म पनि बिदा हुनु पर्दैन तपाईँ मात्रै बिदा भएर हुन्छ अब तिमी पनि बोला त लगाउँछौ बल बल अब भने हामी छुट्टिनुपर्छ यति धेरै सुनेर साथ दिनुभयो पुनः तपाईँलाई एकपटक धेरै धेरै धन्यवाद दिँदै राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम अर्पण को चौतारी बाजु के श्रृंखला म दीपेन्द्र अजुरुआ दुवे जना एक छुट्ट नमस्कार